नमस्कार अभप प्रभात दैनिक बिहारी प्रस्तुति कार्यक्रम शुभ को नफीन श्रृंखला बा लागि लागि रेडियो अर्पण एक सय चार थप पाँच मेगाहरू लिएर आज पनि विविध जानकारी तपाईँको माझमा प्रस्तुत गर्नको लागि प्राविधिक मित्र रिजन सङ्घी आवाजबाट सम छ कार्यक्रम शुभ बिहानीमा रहेर हामीले विश्वस्त आजको पञ्चाङ्ग राशिफल रेडियो अर्पण एक सय चार थौलो पाँच मेघहर्सबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा का सँगसँगै तपाईँले नै पठाउनु भएको जन्मदिनको शुभकामना प्रस्तुत गर्ने गर्छौँ कार्यक्रम को आजक पंचांगठ आजाम साउन गते असार छुक्ल पक्ष चतुर्दश तिथि एघार सय तेतीस सन् दुरा जुलाई 21 आजको तारीखांगशिफल यात्राको लागि पनि राम्रोको लागि धार्मिक क्रियाकलापमा सहभागी हुनुपर्ने खालको दिन रहेको देखिन्छ आर्थिक लाभको समय पनि छ परिवारको सल्लाह प्राप्त मेथुन राशि हुने तपाईँको लागि आजको दिन रचनात्मक कामतिर धेरै नै मन जाने देखिन्छ नराम्रो कामतिर भने मन नजाने देखिन्छ विभिन्न नयाँ नयाँ ठाउँको भ्रमाणको योग पनि रहेको छ कर्कट राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ सा, सामाजिक सेवाबाट मन अघाउने छैन निरन्तर लागिरहनु कर्तव्यलाई पूजा ठान्नु तपाईँको धर्म हुनेछ सिंह राशि हुने तपाईँको लागि आजको दिन सामान्य रहेको देखिन्छ सामाजिक सेवाबाट मन अघाउने छैन निरन्तर लागिरहनु कर्तव्यलाई पूजा ठान्नु धर्म नै कन्या राशि हुने तपाईँको लागि पैतृक सम्पत्तिको केही सही उपयोग हुने खालको समय रहेको देखिन्छ मामा मावलीबाट पनि एकदम सहयोग एक पाउनु हुने समय आएको छ राशी राशी एकदम मन जाने कामबाट राम्रो पनि राशि हुने तपाईँको लागि बौद्धिक कार्यको प्रगति हुने देखिन्छ विदेश यात्राको अवसर आउन सक्ने सम्भावना पनि धेरै रहेको छ धार्मिक कार्यको लागि राम्रो समय मिल्ने देखिन्छ धनु लागि सुनौलो अब सुन आउने जागिरमा लागि आजको दिन नराम्रो समाचार आउने खालको दिन छ खासी आफ्नो काममा मात्र ध्यान दिनु हो ध्यान दिनु हो भने समय राम्रै रहने देखिन्छ बोल्दा फेरि विचार गर्नु भयो भने राम्रो हुनेछ कुम्भ रा आफ्नो काममा मात्र ध्यान दिने हो भने समय राम्रै रहन देखिन्छ रचनात्मक काममा तपाईँको भूमिका उच्च रहन योग छ काम गर्दा विचार गरेर मात्र गर्नुहोला राशिफल जे जसो हम सही बाचा आजको दिन सही तरीका अगायियो कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा उन्नाइस कार्यक्रमहरू प्रसारण हुन्छ दैनिकी प्रस्तुतिहानी सुनिरहनु भएको छ यस लगतै तपाईँले विभिन्न गीत सङ्गीत सुन्न सक्नुहुनेछ आठ बजीसम्म आठ बजेको समय हो ट्राफिक खबरको ट्राफिक खबर लगत्तै तपाईँले नेपाली पुरा फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय हो नेपाल बाणी समाचार नेपाल बाढी समाचार लगत्तै तपाईँले लोकसङ्खार सुन्न सक्नुहुनेछ लोकसङ्खार लगत्तै तपाईँले दस बजेको समयमा अर्पण समाचार अर्पण समाचार लगत्तै मेरो कथा तपाईँ सुन्न सक्नुहुनेछ मेरो रचना दिपेन्द्र सिंहको साथमा एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले जस्ट फर इन्ट्री सुन्न सक्नुहुनेछ 12 बजेको समय हो नेपाल भाडी समाचार नेपाल बाढी समाचार लगतै नरिष्ठ बल युड सुन्न सुन सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय हो अर्पण खबर अर्पण खबर लगतै तपाईँले अर्पणको चौतारी दुई बजेसम्म सुन्न सुन सक्नुहुनेछ दुई बजेको सुलद्वारा प्रायोजित कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ तिन बजेको लगती बलिउडको अन्धम सहकर्मी सागरको साथमा मार्शल इम्प्रियम हिरो सोरुम पर्साले प्रायोजन गरेको छ चार बजेको अर्पण खबर अर्पण खबर लगती टप अप दिप सुन्न सक्नुहुनेछ राजन दलको साथमा त्यसै गरी पाँच बजेको समय हो अर्पण भुलेचिनको अर्पण भुलेचिन लगतै पाँच तिसदेखि छ बजीसम्म बिबिसी मिडिया एक्सनको सारङ्गीको भोलाको सारे सुन्न सक्नुहुनेछ छ बजीको समय हो नेपालवाणी समाचार छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण शुभसाँझ अर्पण शुभसाँझ लगतै सातीसदेखि आठ बजीसम्म सिआइएन साझ खबर सुन्न सक्नुहुनेछ र सिआइएन साझ खबर लगतै तपाईँले आठ बजेको समयमा नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ र समाचार लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ बिबिसी से नेपाली सेवा लगत्तै तपाईँले हामीलाई बिबिसी साझा सवाल सुन्न सक्नुहुनेछ दस बजेसम्म त्यसै गरी दस बजेको समय हो नेपाल आइफएम समाचार र नेपाल आइफएम समाचार लगत्तै एघार बजीसम्म तपाईँले खुलदुली डट कम रेडियो अडियो काठमाडौँबाट सुन्न सक्नुहुनेछ बेलुका एघार बजेबाट भोलि बिहान चार बजीसम्म विश्राम लिन्छौँ भोलि बिहान चार बजे श्रीमद्गवत प्रवचन उहाँलाई सँगसँगै उपस्थित हुने गर्छौं पाँच तिसदेखि छ बजीसम्म तपाईँले हामीलाई प्रभात बाणी मार्फत सुन्न सक्नुहुनेछ बजेको समय हो सिआइयन सा। साझ खबरको साझ खबर लगतै तपाईँले छत्तिसदेखि सात बजीसम्म बाणी बहोस नेपाल बाणी रेडियो नेटवर्कबाट सुन्न सक्नुहुनेछ भने सात बजेको समय हो अर्पण स्थानीय समाचार र अर्पण समाचार लगतै शुभ अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौं इन्हें विविध जानकारी संग संगी आज कार्यक्रम विद मगने बेलावाद जी साथी को आज जन्मदिन पड़े तपूर्ण जन्मदिन को, को सा। प्राविधिक मित्रवाद